कालज ने गीतर सविशेष प्रस्तुति अजर अमर गीतर स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज नेपाली संगीत को स्वर्णिम युग में अतुलनीय योगदान पुर्याउने समस्त स्रष्टा साधकमा समर्पित कार्यक्रम अजर अमर गीतहरूको एक सय सडचालिसौं श्रा प्राविधिक मित्र सन्दीप सुन्दासका साथमा यो प्रस्तुता प्रकाश सामीको शालिन अभिवादन आजको कार्यक्रम शीर्षका विमुख विषय रहेको छ नेपाली गीती गाधामा बाँसुरी र मुरलीको योगदान बाँसुरीलाई पश्चिमी जगतमा फ्ल्यूट भनिन्छ र पूर्वीय समाजमा विशेष गरेर दक्षिण एसियाई भूखण्डमा यसलाई बाँसुरी र अझै यसलाई सीधा बजाउनेलाई मुरली भनिन्छ यसको बजाउने दुईवटा तरिका यसको एउटा भर्टिकल स्थिति र सीधा स्थितिको कारणले गर्दा फरक फरक यसको नामाकरण गरिएको छ बाँसुरी ब्रजभूमिबाट आविष्कृत भएको हुनाले पनि यसलाई बाँसुरी भनेको भन्ने पाइन्छ भने निगालो बाँसबाट बन्ने हुनाले पनि यसलाई बाँसुरी भनेको भन्ने पाइन्छ बाँसुरीलाई पश्चिमी जगतमा फ्लूट भनिनुको कारण यसका विभिन्न व्याख्याहरू छन् यसबारेमा चर्चा गर्दै गरौंला तर पूर्वीय जगतमा कृष्ण र रा राधाका कारणले बाँझोरी निकै लोकप्रिय बाजा मानिन्छ र भारतमा यसलाई विशेष गरेर संरक्षण दिएका छन् बंगाली समुदायका प्रसिद्ध संगीतकार वाद्यवादक पन्नालाल घोषले पन्नालाल घोषकी बहिनी पारुल घोष एक चर्चित पार्श्वगायिका हुन् भने पन्नालाल घोषपछि हरिप्रसाद चौरसिया त्यसै विजय राघव यी जस्ता धेरै संगीतकारहरूले यसलाई संरक्षण दिएका छनृ उन्नाइस सय जन्मेका पन्नालाल घोषले सलिल चौधरीका अनिल विश्वासका धेरै चलचित्रमा बाँसुरी बजाएका छन् उन्नाइस सय साठीमा यिनको निधन भयो त्यसपछि रघुनाथ प्रसन्ना विजय राघव अनि रघुनाथ सेठ जो चर्चित संगीतकार पनि हुन् उनले मेरा गुरू वासु भट्टाचार्यको चलचित्रमा पनि संगीत दिएका छन् भने त्यसपछिको नाम आउँछ हरिप्रसाद चौरसिया नित्यनन्दीपुर राजेन्द्र प्रसन्ना रोनु मजुमदार रुनु मजुमदार अहिले भारतवर्षमा चर्चित बाँसुरी वादक हुन् उनले नेपालबाट बनेका धेरै चलचित्रमा बाँसुरी वादन गरेका छन् आजको यस कार्यक्रमका प्रस्तुता प्रकाश सामीद्वारा निर्देशित फिल्महरूमा पनि रुनु मजुमदारले बांसुरी बताएका छन् एउटा स्मरणीय पक्ष रहेको छ भने हरिप्रसाद चौरसिया जो अहिले पार्किसनले ग्रस्त हुनुहुन्छ एउटा रोगले पार्किसन रोगले ग्रस्त हुनुहुन्छ उनका चेलाका रूपमा चर्चित छन् नेपालका बाँसुरी वादक प्रेम राणा अवतारी त्यसपछि जेवी लामाको नाम पनि सम्झनमा आउँछ सम्पूर्ण बाँसुरी बादक जसले गीतलाई लोकप्रिय बनाउँछ अजर अमर बनाउँछ ती सबै गीदाङ्गी दाईहरूमा दावा ग्याल्मोको यो स्वरको गीत मनबहादुर गुरूङको शब्दसँगै अभिवादन टप्ट्याउँछौं तांगे नाई हाम्रा धेरै बाजाहरू विदेशी बाजाले थिचिएका छन् हाम्रा धेरै गीतहरू विदेशी धुनले थिचिएका छन् हाम्रा विदेशमा बसेका नेपालीहरूले सुन्न मन पराउने यो कार्यक्रम अजर अमर गीतहरूमा आवुधाबीबाट नेपालमा आँखाको उपचार गराउन आएका अनन्त कटवालले यस कार्यक्रमका बारेमा आज दिउँसो यस प्रस्तुतासँग भन्नुभयो हामी धेरै रेडियोका कार्यक्रम सुन्छौं सबै कार्यक्रमले हामीलाई मनलोभ्याउँछ तर अजर अमर गीतहरू मैले आफ्नो मोबाइलमा हरेक अंश रेकर्ड गरेर राखेको छु किनकि यो कार्यक्रम तपाईँको आवाजले मात्र होइन तपाईँले बजाउने गीतका कारण र गीतसँग जोडिएको इतिहासका कारण हामीलाई यो कार्यक्रम रोचक लाग्छ भनेर अनन्त कटुवालले भन्नुभएको छ वहाँ आफ्नो आँखाको पर्दाको अपरेशन गर्न काठमाडौँ आउनुभएको छ झापा निवासी अनन्त कटुवालले आज यस कार्यक्रम मार्फत आबुधाबीमा रहेका आफ्ना मित्रहरू ध्रुवराज खनाल मुक्ति बहादुर मगर मीन बहादुर गुरूङ नवीन कुमार राई अनिल गौतम जसलाई मालदाईको नामबाट चिनिन्छ लोकबहादुर गुरूङ सबैलाई वहाँले समर्पण गर्नुभएको छ आजको कार्यक्रम त्यसै उमेश कुइकेल र तीकारराम थापालाई पनि उहाँले सम्झना गर्नुभएको छ आजको कार्यक्रमको मूल विषय बाँसुरी रहेको छ बाँसुरी भन्ने बित्तिकै हाम्रो स्मृतिमा जहिले पनि एउटा सम्वाद कानमा गुन्जिन्छ रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ देश सिंगै जल्दा रोमका रोम राजा निरो बाँसुरी बजाइरहेका थिए मस्त भएर यसकारण कुनै पनि मुलुकको राजा मूर्ख भयो भने बेमान भयो भने ऊ बाँसुरी बजाउन थाल्यो भन्ने चलन छ वा कसै कसैलाई यसले आफ्नै कुराको बढी बाँसुरी बजाउँछ भनेर व्यङ्गे गर्ने चलन पनि छ तर रोम जली जलिरहेछ निरो बाँसुरी बजाइरहेछ यो अत्यन्त लोकप्रिय उक्ति निरोकै शासनकालमा बनेको हो यसबारेमा प्राध्यापक डाक्टर डीपी भण्डारीले एउटा पुस्तक पनि लेख्नुभएको छ र बांसु शशीले पनि बाँसुरीमा नअाएका दुनहरू भन्ने नाटक लेख्नुभएको छ बाँसुरीका बारेमा धेरै कृतिहरू धेरै रचनाहरू लेखिएका छन् तर कुनै पनि गीत बांसुरी बिना पूर्ण हुँदैन वा बाँसुरी नबजाइकन गीत अपूर्ण रहन जान्छ सोनो निगमले गाएको मेरो चलचित्रको उकाली ओराली भन्ने गीतको बाँसुरी भारतका अहिलेका प्रसिद्ध बाँसुरी वादक पद्मश्री रोनो मजुमदारले बजाएका हुन् तर हाम्रै जातिका वा हाम्रै नेपाली भाषी मनोरी सिंह पनि बाँसुरीमा लोकप्रिय मानिने वाद्यवादक हुन् उनले बजाउने बाँसुरीलाई अंग्रेजी नामबाट सम्बोधन गरिन्छ त्यसबारेमा हामी चर्चा पछि गरौंला तर बाँसुरीका बारेमा ईस्वी सठार सय तीनमा जन्मिएका हेक्टर बर्लो लियाजले भनेको पंक्ति सम्झिन द फ्लूट हेज नाउ अचिवड सच पर्फेक्सन एण्ड इभेयरनेस अन द्याट नो फर्दर इम्प्रुभमेन्ट रिमेन्स टु बी डिजाइड यो भनाइले यति पुष्टि गर्छ कुनै पनि गीत संगीत बन्नलाई त्यसमा चाहिने गमक मिण्डास वा तालको संगीतको तीनै अक्टेप वा मध्यारा उच्चता हाई सबै कुरामा बाँसुरीको महत्वपूर्ण भूमिका आउँछ तर नेपाली संगीत आकाशमा बांसुरीलाई अत्यन्त माया गर्ने एकजना संगीतकारलाई हामीले सम्झना गर्नैपर्छ ती हुन् गोपाली हुन्जन गोपालीजन बांसुरी बजाउन पोख्त थिए र उनले अम्बर गुरूङको नौलाख तारा उदाय धरतीमा आकाश हाँसीसँग पनि बाँसुरी बजाएका थिए गोपालीजन स्कूल पढ्दै गर्दा नै बाँसुरी बजाउँदै आउने मान्छेहरूको बाँसुरी किनिदिन्थे नेपाली संगीत जगतमा अत्यन्त सम्मानित संगीतकार गोपाल युंजन को चिना को नाव सिकंदर हो और सिकंदर को मन पने बाजा हो बांसुरीसुरीके धनम संगीत साधकी गीत संग समझना करूं गोपाल इंजन को शब्द संगीत नेपाली संगीत आकाशमा बाँसुरीलाई अत्यन्त माया गर्ने वा बाँसुरी बजाउन पोख्त संगीतकार हुन् गोपालुञ्जन गोपाली हुञ्जनको जन्मतिथिका बारेमा हामीले अवश्य पनि सम्झना गर्दा अब अर्को महिना एक विशेष कार्यक्रम हुनेछ यसै गरिकन यही हप्ता दिवंगत भएका नेपाली चलचित्रका नायक श्री कृष्ण श्रेष्ठ को नाम सम्झिने बित्तिकै पनि बाँसुरीकै कुरा आउँछ श्रीकृष्ण श्रेष्ठमाथि लेखिएको पुस्तक उनको जीवनी पुस्तक आगामी सोमबार काठमाडौँमा विमोचन गर्ने भएको छु म र मेरा के साथीहरूले र यस कार्यक्रमका बारेमा पनि हामी चर्चा गर्नेछौ तर श्रीकृष्णलाई पनि धेरै चलचित्रमा हामीले बाँसुरी बजाएको देखेका छौं पत्रकार श्याम रिमाल लेख्नुहुन्छ कृष्ण बाँसुरी बजाउँथे कि मुरली मुरारीले बजाउने वस्तु भएकोले मुरली भनिएको त होइन भनेर श्याम्री मालजीले राख्नु भएको जिज्ञासामा नरहे बाँस न बजे बाँसुरी उखानको पनि व्याख्या निकै लोकप्रिय छ त्यसै मुक्ति भण्डारी स्याङ्जाबाट लेख्नुहुन्छ कस्तुरी है बाँस आउँछ भन्छन् सुनमाया माया आउँदैन त्यो किन भन्ने गीत सुन्न पाइलागी भनेर लेख्नुभएको छ श्याम्री मालले दुवै बाँसबाटै बनेका हुन् एउटालाई बाँसुरी र अर्कोलाई किन मुरली भन्यो भनेर निकै चासो राख्नु भएको छ बांसुरी को विभिन्न किसिम का इतिहास विशेषकर पश्चिमी जगत को इतिहास हेने पेल पटक चित्रकार डिरिक डे कॉदे भैन रावेस्टियन को चित्रकला महिला बजाऊर सींड्रिकल फ्ल्यूटला पेलपटक चित्र प्रस्तुत करें ईस्वी संबत सत्र सय उठी में ग्रेन्स ब्रोले विलियम वालसन वान किड फोर सेक्सन फ्लूट बजाइरहेको चित्रलाई प्रस्तुत गरिएको थियो यी दुई चित्रले पहिलोपटक बाँसुरीलाई सार्वजनिक बनाएको थियो बाँसुरीको कि फिचरलाई चर्चा गर्दा यो काष्ठ बाध्य हो यसका विभिन्न स्वरूपहरू बने तर यसको पिच सी नै मानिन्छ यसलाई सी पीचमा चर्चित बनाउने कलाकारहरूमा चार्ल्स निकोल्सन विलियम किन्केट सेबिरिनो ग्यालजिनो झेरी रमपल जेम्स ग्यालवे गैल, हालवे सालवाजकरको नाम सदास्मरणीय मानिन्छ तर हाम्रो समाजमा बाँसुरीलाई लोकप्रिय बनाउनमा नेपाली गीत संगीतमा सबभन्दा बढी प्रेम राणा अवतारीको नाम सम्झनामा आउँछ भने त्यसपछि जेवी आलेको नाम जेवी राणाको नाम जसको पूरा नाम जंगबहादुर राणा भनिन्छ उनको नाम सम्झनामा आउँछ र सिक्की रसाइलीले पनि आफ्ना गीतहरूमा आसामबाट आएका राम्रा राम्रा वाद्यवादकको बाँसुरीलाई मिश्रण गर, गरेका छन् आजको यो कार्यक्रममा बाँसुरी र गीतका कुराकानी जोड्न भन्दा अगाडि सिक्किम गान्तोकबाट चिरञ्जीवी नेपाल लेख्नुहुन्छ दाई नमस्कार हिजोको रत्न शमशेर थापा र दीपक खरेल स्पेशल सुने अति नै मनमोहक प्रस्तुति थियो आज झन् नौलो विषयवस्तु अस्ति सारंगी आज बाँसुरी अब यसरी नै बिनायो मूर्चुङ्गाको पनि पालो आउला चिरञ्जीवीन नेपालले गान्तोकबाट लेख्नु भएको छ र हिजो दीपक खरेलको जन्मदिन विशेष कार्यक्रमसँगै उहाँले हिजो आफ्नो छोरीको घरतर्फ अस्ट्रेलियातर्फ प्रस्थान गर्नुभएको छ उहाँको विदेश यात्रा शुभ रहोस हामी कामना गर्दछौं राजेश्वर उदय लेख्नुहुन्छ जसले रचनालाई ले वाद्यवादनको दक्षतापूर्वक प्रयोग गरी लयसँगसँगै तालमेल मिलाउँदै गीतहरूलाई कर्णप्रिय बनाउन नेपथ्यबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने सुयोग्य सर्जकहरूको बारे कहिले कतैबाट सुन्न पाइएन आज अजर अमर गीतहरूमा वाद्यवादकहरूको अलग कथा व्यथा प्रकाश दाजुको रोचक पुस्तिका साथै कालोजय बारे सुन्न पाइने भो. अस्ति हामीले अरूण थापाको स्मृति दिवसमा ललितपुरको हार्ट क्लिनिक क्लबमा आयोजना गरेको कार्यक्रममा नेपालका अहिले युवा पुस्ताका चर्चित बाँसुरी वादक निरञ्जन भण्डारीले बाँसुरी बजाउनु भएको थियो निरञ्जन भण्डारी जो बनारस हिन्दू युनिभर्सिटीबाट बाँसुरी वादनमा पीएचडी गर्दै हुनुहुन्छ र वहाँ छिटै डाक्टर हुने तर्खरमा हुनुहुन्छ उनको उन्सा, उन्सा, बाँसुरी वादनलाई त्यहाँ थुप्रै कलाकारलाई उनले साथ दिएका थिए विशेष गरेर अरूण थापाको जति माया लाए पनि जति कसम खाए पनि गीतमा पनि निरञ्जन भण्डारी अहिलेको पुस्ताका निकै लोकप्रिय बाँसुरी वादक हुन् भने यसअघिका जेबी राणा त्यसै प्रेम राणा अवतारी हामीले सम्झना गर्न सक्छौं भने अहिले ललितपुरमा सम्पन्न भइरहेको यलमाया क्लासिकमा पनि हाम्रा अत्यन्त घनिष्ठ मित्रले पनि यो जेबी आले पनि यो कार्यक्रम नियमित गरिरहनु भएको छ जेबी आले स्वयं पनि एक कुशल बाँसुरी वादक हुन् अब यहाँ प्रस्तुत छ उदित नारायण झाको स्वरमा रहेको यो गीतको चर्चा गर्नुभन्दा अगाडि यहाँ हामीले धेरै पहिलेदेखि सुन्दै आएको निकै लोकप्रिय रहेको बाँसुरीको यो गीत यसलाई पन्ना काजीले गाउनु भएको छ यसलाई दुई हजार तेह्र सालमा सरोज कुमार साक्यले पश्चिमाञ्चलबाट संकलन गरेर ल्याउनु भएको थियो र सरोज कुमार साक्य स्वयंले नै नेपाल प्रज्ञा प्रतिष्ठानको उद्घाटन समारोहको सत्रमा यो गीत प्रस्तुत गरेपछि रामशरण दर्नालकै चयनमा यो गीत पन्ना काजी साक्यले गाएका हुन् चल्यो बन्दैमारी सुनैमारी मुरली धुन भुलेको छैन बनमा बजेको हजुरको माया भुलेको छैन दिलमा बसेको छिरबिरी चारिले गयो भन्दैमा नैमा नयाँ नैमा नयाँ सैलुङ्गे ले कमा गुरास फुल्यो वन रमायो यो मनमा कसको विर छायो तिरति बसायो झलमालायो भन्दैमा भन्दैमा हैमा यस गीतलाई कथाकार कवि निबन्धकार अतृत्त पाण्डेले चयन गर्नुभएको थियो तर भूलवश वहाँले नातिकाजीको स्वर भनेर भन्नुभएको थियो र यो पन्ना काजीको स्वर हो पन्ना काजी पछि रेडियो नेपालमा गीती शाखाका लाइब्रेरीयन पनि भए र पन्ना काजी लाइब्रेनियन भएको धेरै वर्षपछि उनको ठाउँमा गायक भक्तराज आचार्य पनि लाइब्रेयन भएर आए र रा पछि बमबहादुर कार्की पनि रेडो नेपालमा लाइब्रेयन भएर आए बाँसुरीको कुरा गर्ने बित्तिकै बुटवलबाट आशिष खनालले हामीलाई मेन्शन गर्नुभएको छ बाँसुरीको धुन सुन्दा सारै आनन्द हुन्छ मन्त्र मुक्त भइन्छ आज बाँसुरीको बारेमा धेरै जानकारी पाइने भयो भनेर श्याम रिमाल लेख्नुहुन्छ आलम डाँडा नुवाकोटका थिरथिरे दमाई धादुको बाँसुरी बजाई पाएको पैसाले गुजारा गर्थे त्यस्तो बाँसुरीलाई के भनिन्छ होला प्रकाशजी भनेर उहाँले प्रश्न गर्नुभएको छ रुपेश डंगुलले पनि बाँसुरी चलचित्रको एउटा गीत सुन्न आग्रह गर्नुभएको छ चर्चित उपन्यासकार प्रकाश कोविदले आफ्नो उपन्यास दुई फूल एक फूलमा आफ्ना नायक अरूणलाई बाँसुरी वाधक बनाएका थिए र ती नायक बाँसुरी बजाउँदा बजाउँदै छय रोगले मृश्यवस्त में पशी गए बा नामक फिल्म बने कारण उनके कथा चोरी भयर मुद्दा मामला खेल्परिक बांसुरी ईस्वी संबद्ध अठार सय सड़चालीसिमला बोहिमें पन्द्रवटा प्वाल को, फ्लूट को रूप में प्रयोग में लिया थे तर इस एवट औ औला दुई औ संगसंगे छोप्न पर्ने किसम के प्रविधि थियो यो फ्लूट नामवा प्रसिद्ध भारत फूट फ्लूटलाई अर्केस्ट्रामा ईस्वी संवाद सोलह सय एकनबे में फ्रेच रोयल चैपल बैंड प्रविष्टि दिखे थे जोन सबास्तिन बैकले दुईवटा सांगीतिक धुन में बांसुरी को प्रयोग करे फ्लोट ट्रावेरो नाम ट्रावेरो को यात्रा शीर्षक में उनके पांच रीन चिंपुनी में प्रयोग करे ईस्वी सम्बर अठार सय नब्बेपछि फ्रान्समा प्रयोग भएको ऱ्यावेलको ड्याफनिस एड चयल भन्ने गीतमा पनि बाँसुरीको प्रयोग भएको छ र यसमा एल्टोफ्लुट र ब्रास फ्लुट वा अघि श्याम्रेमाल्जीले भने जस्तै बाजाहरूको पनि प्रयोग भएको थियो एल्टोफ्लुट र ब्रास फ्लुट आएपछि यसको पिच जी माइन्डरसम्म पुगेको थियो र पिकोलोको प्रयोग पनि यही बेला उन्नाइस सौ शताब्दीमा विथोबनले आफ्नो पाँचौं र छैठौं सिम्फुनीमा गरेका थिए यी धेरै संस्मरणका बीच बाँसुरीको लोकप्रिय चर्चा बाँकी नै छ तर बाँसुरीको पछि सानो साइज अठार सय नब्बेसम्म कायम थियो जसलाई फिफे भनिन्थ्यो फिफे ब्रिटिस सेनाले आफ्नो धुनमा पनि प्रयोग गर्ने गरेको पाइन्छ यसलाई ठियोबल बोयमले म्युनिकमै हुँदा अठार सय तीसमा आविष्कार गरेका थिए यी धेरै बाजाहरू बजाउने एक पोख्त नेपाली संगीतकार मनोर सिंहको नाम पनि स्वत स्मरणमा आउँछ उनी एल्टन फ्लूटका मास्टर मानिन्थे र उनलाई नेपाली गीतमा यो बाजा बजाउन विशेष गरेर उनले सन्तानमा जन्मको पीड़ा गर्वको मर्म उदित नारायण झाको गीतमा पनि उनले यो, यो फ्लूट बजाएका छन् आजको यस कार्यक्रमका बारेमा विनोद कुमार सिन्तान अमरदीप श्रेष्ठ भीषु ईशान मगर टीका छेत्री अनन्त कटवाल सन्तोष सेजवाल सुगम तमुले सातसम्द्रीबाट र सुशीला सिलवालले पनि टिप्पणी गर्नुभएको छ भने अब यसपछिको क्रममा कवि मुरारी सिगदेलको एउटा पंक्ति सम्झिन बाध्य भएमा मुरारी सिगदेल लेख्नुहुन्छ कञ्चनजंगा नामक सिनेमामा गोपाल योजनले बजाएको बाँसुरी सुनेर संगीतकार भी बलसाराले तारिफ गरेका थिए मलाई पनि बाँसुरी मनपर्ने बाजा हो मुरारी सिंह देल्जीले दुई हजार सड़चालिस सालमा नायक विश्व बस्नेतद्वारा स्थापित एकाडेमी अफ पर्फमिङ आर्ट्स अपामा म्यानेजर भएर आबद्ध भएको बेला त्यहाँ शोबहादुरले नोटेशनमा बाँसुरीको प्रसन दिएको सम्झना गरेका छन् यो जानकारीसँगै अब अर्को एउटा गीत छ यो पनि मुरलीकै प्रसंगमा इन्द्र नारायण मानन्धर गणेश रसिक र साथीहरूको स्वरमा सुबी शाहको ये बेला छेना चाहू मिस हिना देवी को स्वर में कृष्ण बजाऊ मुरली न बोल यह पुरानी गीत प्रस्तुत करना कृष्ण बजाउ नर पुकार भाति हाम्रो जो भला मरदा कृष्ण बजाउ I'm Rojo Van Bakasi. जा पार कृष्ण बजाउ मिस हिना देवीको स्वरमा यस गीतलाई हामीले उस्ताद साइलाको संकलनबाट लिएका छौं यही हप्ता श्रावणको बीस गते बुधबारका दिन 11 बजे पोखराको साइमन पार्टी प्यालेसमा रामजी लम्सालको पुस्तक म पनि छु यो संगीत र संचार सम्बन्धी पुस्तकको स्वास्थ्य मन्त्री खगराज अधिकारीले विमोचन गर्दै हुनुहुन्छ त्यसै गरिकन आगामी शुक्रबार काठमाडौँको हार्दिक होटलमा गजलको एउटा ठूलो कार्यक्रम गजलै महफिल हुँदैछ यो जानकारी हामीलाई प्राध्यापक डाक्टर सनद कुमार बस्तीले दिनुभएको छ विशु ईशान मगरले सायद बाँसुरी संघ गोपालञ्जन पनि घनखिनेछ आज भनेर टिप्पणी गर्नुभएको छ भने आज बाँसुरी विशेष कार्यक्रमको प्रतीक्षामा छु शु, दाईको सुमधुर आवाज मेरो तर्फबाट अजरम्मद गीत टीमलाई धेरै धन्यवाद भनेर अनन्त कटवालले आफ्नो टिप्पणी लेख्नु भएको छ आजको कार्यक्रममा मैले चर्चा गरेका बाँसुरी वादकहरूमा गर विशेष गरेर नेपाली बाँसुरी वाधकमा गोपालजन गोपालजनपछि उनको शिष्यका रूपमा आएका प्रेम राणा अवतारी र त्यसपछि जंग जगबहादुर लामा अर्थात् जेबी लामा जेबी लामाले दुई हजार उन्चालिस सालमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट कलाकार प्रशिक्षणका रूपमा एक वर्ष तालिम गोपालनाथ योगीसँग लिएका थिए र उनी पछि भारतमा पनि उनले बाँसुरी बादन अध्ययन गरेर आए र बाँसुरीमा उनी नेपालमा नेपाल रेकर्डिङ हुने फिल्मका गीतहरूमा र अन्य गीतहरूमा बाँसुरी बजाउन उनी पोख्त वाद्यवादक हुन् जंगदुर लामा जेबी लामा र त्यसपछि धेरै पछिल्लो चरणमा अहिले डाक्टर निरञ्जन भण्डारी जो डाक्टर हुने तर्खरमा हुनुहुन्छ बाँसुरीमा पोख्त एक अर्का बाध्यक हुन् आजको कार्यक्रममा बाँसुरीका कुराका बारेमा उराजी लेख्नुहुन्छ बाँसुरी धुनवाला कालोजय गीतहरू सुन्नुको मजा बेग्लै भनेर मुक्ति भण्डारीले कृष्ण बजाउ मुरली गीतलाई आफ्नो मनपर्ने गीतको रूपमा चयन गर्नुभएको छ दिनेश निरौलाले पन्ना काजीले गाएको तिरिरी मुरली बज्यो बनाइमा पछि रिमेक गरेर गाउने प्रवेशमान साके पन्ना काजीको के नाता छ भनेर सोध्नुभएको छ भने प्रवेशमान साके पन्ना काजीका माइला छोरा हुन् र उनका काा छोरा पवित्रमान साके पनि गायक हुन् र अर्का छोरा जो क्यासेट व्यवसाय जेठा छोरा क्यासेट व्यवसायी हुन् पन्ना काजी साके काठमाण्डु ओम गायनमा आएका हुन् भने काठमाडौँ ओम बहाल सांगीतिक रूपमा निकै चर्चित ठाउँ मानिन्छ त्यहाँ गीतकार देव बज्राचार्य जो ओलम्पस क्लबसँग आबद्ध थिए देव बज्राचार्यका भतिजा संगीतकार न्यू बज्राचार्य अहिलेका चर्चित संगीतकार मानिन्छन् बाँसुरीको चर्चा गर्ने अब एउटा अर्को गीतको चर्चा नगरिकन यो कार्यक्रम अघि बढ़न सक्दैन सुब्बाले अनि देउराली रून्छ नामक नाटकमा सारङ्गीको तारले मेरो मनको गीत गाउँछ सारङ्गीको गीत गाएका थिए भने तिनै कुमार सुब्बाले कर्मयोञ्जनको संगीतमा मन्जुलको शब्दमा मुरलीको गीत गाएका छन् यो गीत आजको चयनमा मेरु सानू मुरली मा मेरु देश नटिला तर मेरूरली तारा खो बंश मेरु सानू मु मेरु देश नटला तर मेरो दसौली ले देशों बंश सानु पखेरामा गुणु भन्छ बादलले उडु भन्छ पखरामा गुणु भन्छ आकसले आउनु भन्दा पर्व चरी माथि माथि हिमालयमा चढु भन्छ हिमालयमा बांशुरी वादक सूची में चर्चा कर प्रेम राणा अवतारी जेबी लामागरी सुशील विश्वकर्मा सुशील विश्वकर्मा संगीतकार का रूप में निक चर्चित रहे उनको संगीतमा लोचन भटराईले गाएको हृदय छोई मयागता गीत स्मरण में आरिवन सरलाईवाट आएगा सुशील विश्वकर्मा ने संगीत आकाश में संगीतकार का रूप स्थान सुरक्षित राख सन्तोष कुमार ढकाल हाम्रा प्रिय मित्र हिजोदेखि कार्यक्रममा नियमित रूपमा हुनुहुन्छ लेख्नुहुन्छ दाइ पुनः अजम्बरी अजर अमर अनन्त अनन्तसम्म सुन्ने बाजासहित जय होस् भनेर लेख्नुभएको छ मिल्छ भने त्यो कालोजय गीत रिटिङ रिटिङ नबजाओ बिनायो सुन्न पाए आनन्दित हुन्थे भनेर लेख्नु भएको छ आज बाँसुरीको श्रला भएको हुनाले सम्भवत त्यो गीतले साथ नपाउला कि भन्ने पनि छ यहाँ हाम्रा मित्रले प्रवेशमान पन्ना गाजेका जेठा छोरा नै हुन् जस्तो लाग्छ भनेर टिप्पणी गर्नुभएको छ होइन प्रवेशमान माइला छोरा हुन् जेठा छोराको नाम प्रगतिमान हुनुपर्छ उनी लामो समय मेल टाइममा क्यासेट व्यवसायमा आबद्ध थिए भने गएको फागुन महिना मात्र प्रगतिमानले आफ्नो एउटा छोरीको वैवाहिक जीवन सम्पन्न गराउनु भयो अब यसपछि सायद त्यो परिवारमा प्रगतिमान प्रवेशमान र पवित्रमान जो तीनैजना प्रत्यक्ष प्रत्यक्षमा संगीतमा आबद्ध छन् यस परिवारलाई हामी सदैव सम्झना गर्न सक्छन् धना पौडेल लेख्नुहुन्छ अजीबको व्यस्तताले गर्दा कार्यक्रम सुन्न मिलिरहेको छैन तर डाउनलोड गरेर सुन्ने स्वर नै लेख्नु भएको छ भने चितवनबाट स्प्रिट सोलले शालिन अभिवादन भनेर प्रस्तुत गर्नुभएको छ आजको कार्यक्रममा बांसुरीको प्रसंगमा अब माधव घिमिरेको रचनालाई प्रस्तुत गर्न चाहन्छु डाक्टर किराँतको संगीतमा दिलमाया खातीको स्वरमा दिल्मा खाती को स्वर पची बांसुरी नई लिय संकलन में रेकर्ड कायम करी का समूह को यह गीत छ इंद्र नारायण मानंदर रीक स्वर में यह गीत को संकलन सुभी तीरे मा तीरे नी नी बाजो, बासको शाह को बोलाउ भने नि सानोमा छैन बोलाउने अफेरो नानी पाताली बोलाउने अफेरो नानी पाताली बोलाउने फेरो हिमाने ना पैसा नि ठरा भयो औसीको जुइले नरुनु दिअनि नहासु दियो تۆतिम्रो रुपैले नानी पत्ता नि تۆतिम्रो रुपैले नानी पत्ता नि تۆतिम्रो रुपैले कसको खोज्यो कसको नति ग श्रीनारायण मानन्द र साथीहरूको स्वरमा सुबी शाहको संक्रमणको यो बाँसुरीको गीतसँगै आजको कार्यक्रमको अन्तिम गीत राख्न चाहन्छु उदित नारायण झाको स्वर सिके र साइलीको संगीत कर्ण लामाको शब्दमा कर्ण लामाका छोरा यादेश लामा पनि गायक संगीतकार थिए उनी कम उमेरमै लागू पदार्थको दुर्पिसनी भएका कारणले उनको असामयिक निधन भयो गायिका सपना श्रीका पूर्वपति यादेश लामा जो आफै पनि राम्रा संगीतकार थिए गजल गायक थिए र उनकै पिता कर्ण लामाले लेखेको यो गीत सिकेर साइलीको संगीतमा उदित नारायण झाको स्वरमा ख मुरल सुस्तरी मलाई बं अतीत को अतीत को इतिहास सब मलाई दोहराई दिन छाती बोल मेरो रून आंसू गीत भंस गीत भंस साथी को भी पाख सुस्तरी सु मलाई पिता गीत भन्सा गीत भन्सा मुरलि सुन्ने साथीकोही छ साझ पाख मुर सुस्तरी malae vancha त्यो भन्छ मुरलीले सुन्ने साथी कोही छैन बाँसुरीका अनेक कथाहरूका साथमा मेरा मित्र सन्दीप सुन्दास र म विदा माग्नुभन्दा अगाडि पूर्वे जगतका एक सुफी शान्त रूमीले भनेको एउटा पंक्तिसँगै द ब्रीफ अफ दि फ्लूट प्लेयर डज इट बेलङ टू दिट्स आजको यस कार्यक्रमबाट विधा हुन्छ ले छाती बोल मेरो रू ने आसो गीत भंस गीत भंस मुरल सुने साथी कोही ही, को ही कालज नेपाली गीतर को सविशेष प्रस्तुति अजर अमर गीत स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज